सिन्दुर पोते भेलुकीपुर आएर एकैछिनमा सिन्दुर पोतेको कार्यक्रम शुरू भयो गाउँका दुई चारजना ठुलाबडाहरू पनि भेला भएका थिए धनीले आफ्नो खस्रो फुटेको हातले प्रभाको सेतो सिउँदोमा सिन्दुर भरेर गलामा पोते बाँधिदिएपछि धनीले आफ्नो लाज बचाइदिएको गुण सम्झेर प्रभाले धनीको घोडामा आफ्नो अभागी निधारले ढोगिदिए धने गजक्कै भयो जुन प्रभालाई धनीले सपनामा पनि भेट्न सकेको थिएन उही प्रभा आज आफ्नो अंगालोभरि हटाउन आइपुग्दा धनेलाई यो वास्तविकता सपना पो हो कि जस्तो लाग्यो पुरोहित आफ्नो मेलो सकेर घर फर्किए गाउँका दुई चारजना ठिटाठिटीहरूले स्वेच्छाले कसैले पुरी कसैले आलुदम चिया ग्लास प्ले र प्लेटहरू ल्याएका रहेछन् बेहुला बेहुली र फेला भएका शब्मा त्यही बाँडियो धने प्रभाले पनि खाए फेला भएका तीन चार जनाले बेहुला बेहुलीलाई खदा लगाइदिएर बधाई दिएपछि सबै आआफ्ना घरतिर लागे भने र प्रभाको बिहे एकैछिनमा सुन्ने भइहाल्यो चुलोमा एक टुकी बलिरहेको थियो पलङको छेउको ताकमा एउटा पुरानो लालटिनले आजको सिन्दूरपोतेको विशेष अवसरमा मात्रै बल्ने सौभाग्य पाएको थियो त्यो लाल्टिन बत्ती बेहद खुशी भएर जलिरहेको थियो अरु बेला त एउटै धिब्री धनेका निम्ति सूर्यको विकल्प बनिदिने गर्छ प्रभा सिउँदोभरि रातो सिन्दुर बोकेर कलामा पोते झुन्डाई त्यो एउटै भएको काठको चौकीमा बसिरहेको थिए प्रवेशको सिन्दूर पर्खिरहेको प्रभाको सिउँदो धनेको सिन्दूरले रङ्गीन बाध्य बन्यो यो विधिको कस्तो विलम्बना साँच्चै लेखिएको नै हुनुपर्दोरहेछ देखिएकोले हुन्न रहेछ प्रभा र प्रवेशले के सोचेका थिए अनि आज आएर के हुन गयो प्रभा अहिले यस्तै सोच्दैथे तर यो सोचाइको पारावार छैन यो सोचाइको अन्त नै छैन बस अविराम सोचिरहनु सिवाय प्रभाको निम्ति कुनै विकल्प पनि छैन बस अविराम सोचिरहनु सिवाय प्रभाक निम्ति कुनै विकल्प पनि छैन सोचहरूमा डुबेकी प्रभालाई थनेले झस्कायो प्रभा अब लुगा फेर्दिन म एकछिन बाहिर निस्किदिन्छु तिमी भित्रबाट आगो लगाएर लुगा फेर ल प्रभाको हुन्छ भन्ने छोटो उत्तर पाएपछि थने बाहिर निस्कियो प्रभाले दैलोमा आगो लगाएर लुगा फेरी केही बेर दैलो खोलियो धनबुर पुनः घरभित्र प्रवेश गर्यो चुल्हामा आगोको झोप्रो थियो धनबहादुर जाडो मान्दै हातखुट्टा सेकाउन थाल्यो केही बेर आगोमा हातखुट्टा सेकाएपछि धनीले भन्यो प्रभा तिमी हात खुट्टा सेकाउँदिनौ मलाई जाडो लागेको छैन प्रभाले छोटो उत्तर दिए प्रभालाई भौतिक संसारको जाडोले भन्दा मानसिक तापले शरीर कोलिरहेको थियो हातखुट्टा ठिराइरहेको अनुभव भएन मुटुमा आगो लागेपछि शरीरले जाडो अनुभव गर्नै सकेन उसो भए तिमी उछ्यान मिलाउँदै गर म एकछिन आगो ताप्नु पर्यो सारे जाडो लागिरहेको छ थनीले भन्यो म कहाँ सुत्नु प्रभाले भने अब एउटै मात्र पलंग छ मैले कहाँ सुत्नु भन्नु र थनीले जवाफ दियो प्रभाको आशय बुझेपछि थनीले भन्यो एकछिन ल प्रभा, एक प्रभा म भुइँमा उछ्यान लगाउँछु तिमी पलङमा सुता हुन्न थनीले पलङ मुनि उछ्याएको दुईवटा बोरा निकालेर भुइँमा उछ्यायो पलङबाट एउटा कालो सिरानी र एउटा मैलो पातलो धुसा निकालेर उसले उछ्यान बनायो प्रभालाई ढुक्क लाग्यो पातलो तोसकमाथि अघि नै ओछ्याइराखेको मैलो च्यादर टकटकाएर गडबडे धराताल भएको पलंगमा उब्रिएको एउटा मैलो सिरानीको सिरान लगाएर शिरक नौढी आफ्नै बर्की ओडेर प्रभा सुते प्रभाले सिरक नहोडी सुतेको देखेर धनबहादुर छक्कै पर्यो प्रभा सिरक किन नौडे कि जाडो हुन्छ है जाडो रातभरि निन्द्रा नलागेर बिसन्चो हुन्छौ है सिरक तपाईँले ओढ्नुहोस् न भुइँमा चिसो आउँछ वास्तवमा सिरकबाट धनेर खैनिएको मिश्रित दुर्गन्ध आइरहेको थियो यसैले प्रभा सिर कोट्न सकेकी थिएन प्रभालाई जाडो हुन्छ भनेर माया गर्दै धनेले पनि सिरको प्रयोग गर्न सकेन चिसो भुइँमा पनि धनी एकै क्षणमा मजाले कोर्न थाल्यो प्रभा रातको जाडो मनको चिन्ता र धनीको भागे घुराईले पटक्कै निधाउन सकिन प्रभा र धनीको सुहाग रात यसरी काँच काँचै बित्यो समय बित्दै गयो प्रभाको शरीर पनि दिनदिनै भारी बन्दै गयो धनीसँग आएपछि प्रभाको काम पनि हरायो सानो कालो डेक्चीमा अलिकति भात पकाएर आलु फुटेपछि गुन्द्रुक फुलुकको उमालेर खानापिना बनाउने लन्ठा पनि सकिहाल्ने त्यसपछि त फुर्सदै फुर्सद सधैँ अलिकति भए तापनि दुध पिउने केटी प्रभाव भनेसित आफ्नो भाग्य जुडिएपछि त दुध नहालेको फिक्का चिया पिउन बाध्य भनेकी छ एउटा गर्भवती केटीका निम्ति न त खाना नै राम्रो न त सुत्ने व्यवस्था नै राम्रो छ कमजोर भएर प्रभाव दिन्दै नै पहेला आज दुरा फर्काउने दिन बिहान दुबैले भात खाइसकेर जुठा भाँडाहरू माजिसकेपछि त दुबईलाई फुर्सदै भइहाल्यो आज धनेको डोको बुन्ने लन्ठा पनि थिएन प्रभा घर बढार्दै थिए धने चुलोको छेउमा बसेर खैनी बनाउँदै थियो खैनीको एक गतिलो फाँक मुखभित्र फाँकेर जिब्रोले समेट्दै ओठको उचित स्थानमा थन्काएपछि खैनीको एक घुट सरो रसको टुक्कै निलेर धनीले भन्यो प्रभा तिमी मसँग आएर खुसी छौके त हो प्रभाले सत्यलाई निर्लज लुकाउँदै भनी राम्रै लाग्दैछ अब किन दुखी हुन र साँच्ची तपाईँले प्रभाको गर्वमा भएको नानी मेरो हो भनेर किन झुठो बोल्नु भएको धनेले भन्यो तिमीले यो सब जानेर के गर्छौ र प्रभा तिम्रो माया लाग्यो तिम्रो इज्जत बचाउनलाई मैले यसो गरेको हुँ तिमी आफ्नो लाज बचाउन अप्ठ्यारोमा परिरहेका थियौ यो कुरा मलाई याद थियो चित्त नबुझेर प्रभाले भने कतै सरदार बुढीले कान्त फुकेको थिएन होला नि प्रभाको प्रश्नले धनी एकछिन अकमक्क पर्यो जिन्दगीमा कहिले झुट बोल्न नजान्ने धनीले सत्यलाई पेटभित्र लुकाइराख्न सकेन प्रभाको प्रश्नको जवाफ दिन नसकी खैनी थुक्ने ढिउले धनी बाहिर निस्कियो अनि निकै भेरपछि घरभित्र पस्यो धनीको अनुहारमा एक किसिमको डर थियो प्रभाको अघि सत्य कुरो बक्ने बाध्यता नपरोस् भनेर धनीले प्रसङ्ग नै बदलियो प्रभा आज त दुन फर्काउनु दिनु होइन बजार गएर केही कोसेली र सब्जीहरू पनि लिएर आउनुपर्छ अब म बजार जाने तरखर गर्छु ल धनीले प्रभाको अप्ठ्यारो प्रश्नको पिण्ड छुट्याउन यसो भन्यो प्रभा आफ्नो प्रश्नमा अडिक रही, भन्नुहोस् न मलाई त सरदार बुढाले तपाईँको कान फुकिदिएर हात पनि थुकिदिए जस्तो पो लाग्दैछ है नडाँटी भन्नुहोस् त धनीलाई सत्य उगेल्न करै लाग्यो प्रभा म तिमीलाई सबै कुरा बताउनेछु तर कुरा सुनेर तिमीले गण्डागोल गर्छौ होली सरदार बुढासँग झगडा गर्छौ होली भन्ने डर लागिरहेको छ पहिले तिमीले तिम्रो गर्भमा भएको नानीलाई छोएर कसम खाऊ तब मात्र म मा भन्ने प्रभाले पनि आफ्नो गर्भको नानीलाई छोएर कसम खाई लौ कसम म यो कुरा कसैलाई पनि भन्दिनँ अनि कसैको विरुद्धमा नालिस पनि गर्दिन लौ सुन उसो भए धनेले भन्यो प्रभा वास्तवमा म तिमीलाई पहिलेदेखि नै मन पराउँथे तर तिम्रो र मेरो उमेर पनि रूप रंगमा धेरै भिन्नता थियो तर तिम्रो र मेरो रूप अनि रूप धेरै भिन्नता थियो तिमीलाई सपनामा देख्थे तर मैले कहिले पनि तिमीलाई भेटाउन सकिनँ झन् विपनाको त कुरै छोडिदिऊ प्रभाको चासो बढ्दै गयो अँ भन्नुहोस् एकदिन म आँगनमा बसेर डोको बुन्दै थिएँ सरदानी आमा आइपुगेन् अनि तिमी दोजिया भएको प्रवेशको नाम लागेको प्रवेशले अस्वीकार गरेको सरदानीलाई चाहिँ तिमीलाई बुहारी बनाउन मन लागेको तर प्रवेश नै नमानिदिएको हाबिजाबी कुराहरू सुनाउँदै मलाई फकाउन थालिन् मैले कुरा बुझिहाले तिम्रो पेटमा भएको नानी प्रवेशको हो भन्ने कुरो मलाई पक्का भयो कतिचोटि मैले मुर्चुङ्गा खोलाको जंगलमा तिमीहरूलाई बात गर्दै गरेको पनि देखेको थिएँ भन्दा भन्दै धनी खैनी मार्न थाल्यो अनि के भयो धनीलाई प्रभाले बिसाउनै दिइन धनी फेरि भन्न थाल्यो सरदानी आमाले तिम्रो गुणगान गर्दै भन्नुभयो हेर धनी प्रवेशले मानिदिएको भए त म प्रभालाई नै बुहारी बनाउने थिए यस्तै राम्री कलिली कामकारी केटीलाई हाम्रो बुहारी बनाउने भाग्य थिएन रहेछ धनी तँ पनि हाम्रो प्रवेश जस्तै हो तैँले पञ्चायतमा प्रभाको घरमा भएको नानी मेरै हो भनेर भनिदिनु प्रभा तेरै भइहाल्छ तिमीहरूको बिहेको खर्चपात भनेर बडाले पाँच हजार पठाइदिनु भएको छ भनेर सरदानी आमाले मलाई पैसा पनि दिनुभयो म पनि तिमीलाई औधी नै मन पराउँथे मैले सपनामा पनि नसोचेको कुरा विपनामा साकार हुन लागेको देख्दा फेरि तिम्रो इज्जतको पनि मलाई चिन्ता भएर नै मैले पञ्चायतमा यो नानीको बाबु मनै हो भनेको हुँ, बस यति नै हो सत्य कुरा प्रभा ए त्यसो पो भएको नि मलाई त लाग्दै थियो तपाईँले मलाई स्वीकारको पछि केही न रहस्य त लुकेकै छ भन्ने साँच्चै रहेछ प्रभाले भने म जस्तो गरिबसित तिम्रो भाक्य जोडिन आइपुग्यो प्रभा मलाई तिम्रो हावाभावबाट तिमी खुसी छौ जस्तो त लाग्दैन प्रभा मैले तिमीलाई के सुख र शान्ति दिन सक्छु र धनीले आफ्नो मजबुरी प्रभाको अघि यसरी हत्तै पोखिदियो प्रभाले भने जुन बेला मेरो इज्जतको प्रश्न उठिरहेको थियो त्यो सङ्कटको घडीमा तपाईँले मलाई साथ दिएर मेरो इज्जत बचाइदिनु भयो तपाईँ यसरी अघि सरेर नबोलिदिएको भए मलाई गाउँ समाजबाट बहिष्कार गरिने थियो मेरो पेटमा भएका नानी सरदार बुढाकै सन्तान भए तापनि प्रवेशको नाम लिएर म शान्तिसित बाँच्न पाउने थिइनँ यसभन्दा ठूलो सुख र शान्ति अरू के छ र मैले पैसामा बिक्री भएर तिमीलाई स्वीकारेको होइन प्रभा हो मैले पैसा थापे ठिकै हो तर म तिमीलाई धेरै नै माया गर्छु बिहेका लागि मेरोमा एकै पैसा पनि थिएन मैले पनि बिहेको लाज गाल टाढ्न थियो यो पैसा नभएको भाय भए मैले कसरी व्यवहार चलाउने एक छाँट जुटाउनलाई धौधौ पर्ने मान्छेले बिहेको खर्च कसरी बिहोर्ने धनेले पैसा थापेको स्पष्टीकरण यसरी दियो परमात्माले कुनै पनि माध्यमबाट आफ्ना भक्तहरूको सहायता गर्नुहुँदो रहेछ परमात्माले तपाईको हृदयमा विराजमान भएर मेरो लाज राखिदिनु भयो धन्य परमात्मा तपाईलाई लाखौं लाख धन्यवाद भन्दै धन्य प्रभा तिमी चिन्ता नगर म तिमीलाई कहिले पनि प्रवेशकी स्वास्नीको रूपमा हेर्ने छुइनँ तिम्रो गर्भमा भएको नानी मेरो हो किनकि विधि विधान पूर्वक मैले अग्निको फेरो लिएर तिम्रो सिउँदोमा सिन्दुर भरेको छु तिम्रो गलामा पोते बारीदिएको छु म तिमीलाई वचन दिन्छु मृत्यु पर्यन्त म सधैँ तिम्रो सुख दुःखको साथी भएर बाँच्नेछु तिम्रो रक्षक भएर बाँच्नेछु तिमीसित कहिले पनि अभद्र व्यवहार गर्ने छैन अब तिमी सुखी हौ प्रभा म तिम्रो अनुहार सधैँ उज्यालो रहेको हेर्न चाहन्छु धनीले प्रभालाई आश्वस्त पार्दै भन्यो धनीबाट यस्ता प्रेमपूर्ण आश्वासनहरू पाएपछि प्रभा पनि ढुक्क भए धनीलाई उसले यति सोझो शिष्ट र बुझकी व्यक्तिको रूपमा सोचेकी पनि थिएन गरीबै भए तापनि धनबहादुरको आत्मा महान रहेछ भन्ने विश्वास भएपछि प्रवेशका सम्झनाहरू प्रभाका मनबाट केही हलका हुँदै गइरहेछन् औँसीको एउटा कालो अँध्यो रातलाई पसाएपछि प्रभाको जीवनले अब झुल्के कामको प्रतीक्षा गरिरहेको छ हेरौं समयले कसो भन्छ प्रभाले भने धन दौलत ऐस आराम मानिसको जीवनमा ठूलो कुरो होइन सम्पत्तिले मानिसलाई कहिले पनि शान्ति दिन सक्दैन एक सुखी दाम्पत्य जीवनका निम्ति पति पतिपत्नीमा निस्वार्थ प्रेम त्याग र बलिदानको आवश्यकता हुन्छ मलाई रुपियाँ पैसा होइन तपाईँको निस्वार्थ प्रेम सहयोग र साथ चाहिन्छ बस तपाईँले वचन दिनुभएको छ आफ्नो वचनबाट कहिले पनि विमुख नहुनुहोस् मैले आफ्नो अनि यो पेटमा भएको नानीको जिन्दगी तपाईँको हातमा सुम्पिदिएको छु तपाईँलाई नै पति परमेश्वर मानेर मैले मेरो सिउँदोभरि तपाईँलाई सजाय दिएको छु अनि आफ्नो यो अभिमान शिरलाई तपाईँको चरण स्पर्श गर्दै छुकाएकी छु मेरो यो सम्पूर्णको महत्वलाई तपाईँले बुझिदिनुपर्छ प्रभाका कुराहरू सुनेर धनीको मन नै पग्एर आयो आँखाभरि हाँसु पारेर धनीले रुन्चेश्वरमा भन्यो प्रभा म धेरै पढेको छुइनँ कनिकुथी नेपाली पढ्न र लेख्न सक्छु तिमीले धेरै गम्भीर कुराहरू गर्यौ तरै पनि मैले बुझ्ने प्रयास गरे तिमीले चाहे जस्तै तिमीले सोचे जस्तै भएर म बाँचिदिने प्रयास गर्नेछु म बारम्बार भन्दैछु तिमीले चिन्ता नगर मबाट तिमीलाई कहिले पनि धोका हुने छैन धनबहादुरको मुखबाट आश्वासनका कुराहरू पुनः सुनेपछि प्रभा मनभित्रैबाट खुसी हुँदै भने तपाईँ बजार जान्छु भन्नुहुँदै थियो होइन ए साँच्ची के के ल्याउनु पर्ने हो प्रभा धनीले प्रभालाई सोध्यो प्रभा भन्न थाल आधा किलो अलिक राम्रो मिठाई आधा किलो एप्पल आधा दर्जन केरा थुप माचिस दुई किलो फूलकोपी दुई किलो आलु अब बरु के के ल्याउन मनपर्छ तपाईँले नै सम्झेर ल्याउनु है हुन्छ तिमी बस्दै गर है प्रभा म आइपुगिहाल्छु भन्दै धनी बजारतिर लाग्यो प्रभा घरमा एक्लै भई एक्लो भएपछि प्रभालाई पनि अनेक चिन्ताहरूले सतायो धने र मेरो सम्बन्धमा पनि आ आफ्नो स्वार्थ लुकेको छ मैले आफ्नो इज्जत बचाउने स्वार्थ देखेँ धनीको तरूनी स्वास्थनी पाउने स्वार्थ सरदारले मलाई पन्साएर धनी पढे बुहारी भित्र स्वार्थ यसरी स्वार्थै स्वार्थमा बनेको हाम्रो सम्बन्ध कसरी निस्वार्थ हुन सक्छ र फेरि प्रभाकै मनले यसको जवाफ दियो होइन यसलाई कसरी स्वार्थ पनि मान्नु र प्रवेशलाई त्यागेर मैले धनबहादुरको स्वार्थ स्वीकारेँ मेरै इज्जत बचाउनका निम्ति मात्र धनीले पनि मेरो गर्वमा भएको नानीलाई भनेर मेरो तरुणीलाई स्वीकार्य मेरो बदनामीलाई आफ्नो शिरमा लियो यो स्वार्थ एकपक्षीय नभएर दुवै पक्षमा सन्तुलित छ एउटा सम्झौतामा सन्तुलित छ यस सम्बन्धमा हामी दुवै दोषी पनि निर्दोषी पनि छौँ धनीले पनि यस स्वीकार गरेकै छ गल्ती त कसले घट्दैन र विवेकशील प्राणी मानिसबाट नै गल्ती हुने गर्छ गल्ती नगर्ने त सायद भगवान मात्रै होलान् बिना सम्झौता जीवन चल्दैन बाँच्न र बचाउनका निम्ति जीवनमा सम्झौता हुने गर्छ यसरी धने र प्रभाको जिन्दगी पनि सम्झौताकै प्रतीक हो प्रभाले धनबहादुरलाई पर्खिँदै घरको साफसफाई गरे आँगनको एक कुनामा धनेले बुनेर थन्काएको डोको थाक थियो के गरोस् र विचारा धनबहादुरको जीवन धान्ने मेलो यस्तै छ मानिसले जे जसो गरे पनि हातमुख जोड्ने मेलो त गर्नै पर्यो प्रभा फेरि घरभित्र पसी अनि पलङमा आराम गरिरहेकी छ प्रभाको पेटभित्र भएको नानी पनि अब त चलमलाउन तालेको छ घरि यता पल्टिन्छ घरि उता यसरी पेटभित्र नानी चल मलाउँदा प्रभालाई खुशी साथै असजिलो अनुभव भइरहेको हुन्छ तर के गर्नु यो प्रवेशको निशा पृथ्वीमा पदार्पण गर्नलाई छटपटाइरहेको छ यो नानीको मायाले नै प्रभालाई बचाइरहेको छ यसैकै मायाले प्रभाले आफ्ना सारा सपनाहरूलाई मुर्चुङ्गा खोलामा बगाएर आएकी छ नत्र त धनबहादुरसितै आउनुपर्ने के थियो र उसलाई प्रवेशको निशानीलाई यस संसारमा जीवित राख्नलाई प्रभाले गरेको त्याग र बलिदान साच्चै महान छ धने र प्रभा घरमा ताला मारेर कोशीले बोकी दुरान फर्काउन प्रभाको माइत खर्तेर लागे आज दुबैले असजिलो अनुभव गरेनन् फेरि दुवै यही मुर्चुङ्गा खोलाको फूल भए तिरै तरत यो मुर्चुङ्गा खोलाले फेरि एकपल्ट प्रभाको घाउलाई बल्झाउने मौका पाउँछ यो खोलालाई छक्याएर जाने अर्को विकल्प बाटो भए पनि त हुन्थ्यो तर छैन घरिखरि यो मुर्चुङ्गा खोलाले प्रभालाई जिस्काइरहने मौका पाइरहन्छ तिमीलाई म के भनौँ यो गीत प्रभाको मनभित्र एकपल्ट फेरि गुम्गिन्छ प्रभालाई घायल बनाएर तर के गर्नु र बिचरी प्रभाले यी सबै सहन गर्नै पर्छ प्रवेशको सम्झनालाई चट्टै भुल्ने औषधि खान पाए पनि हुन्थ्यो प्रभा सोच्दैथे अहिले थीले मौनता तोड्दै भन्यो तिमीलाई त कहिले माइत घर पुगो जस्तो भइसक्यो होला नि प्रभा अब यस्तै हुन्छ नि छोरी चेलीलाई आफ्नो माइत घर नै प्यारो अरु अरूभन्दा पनि बहिनीहरूलाई कहिले भेटु जस्तो भइरहेको छ प्रभाले भने म चाहिँ आफ्नो घर नगएको पूरा दस वर्ष छ प्रभा यतिका वर्षहरूसम्म दाजुहरूले पनि खोजी नै गरेनन् मैले पनि जाने तर्खरै गरेन नआए अंश खाउँला भन्ने लोभ होला तिनीहरूलाई तर अब त मैले बिहेव पनि गरिसके मलाई पनि अंश चाहियो नि होइन भन्दै थानीले प्रभालाई प्रश्न गर्यो चाहिन्छ नि अब पहिले पो तपाई एक्लै हुनुहुन्थ्यो अब त हामी पनि छौँ यसरी अर्काको घडेरीमा दुख गरेर कति दिन बाँच्नु र जे जस्तो भए तापनि आफ्नो भनेको आफ्नै हुन्छ कसैले निस्केर जा त भन्न पाउँदैन प्रभाले पनि धनेको कुरामा सहमति जनाउँदै यसो भने विवाह भएको तीन दिनपछि प्रभा र धनेको अलिअलि गर्दै हेलमेल बढ्दैछ यसरी बात गर्दा गर्दै मुर्चुङ्गा खोला तरेको पनि प्रभालाई थाहै भएन मानिसले आफ्नो ध्यान अरूतिर लगाउन सके बिर्सिन चाहेको कुरो बिर्सिन सक्दो रहेछ प्रभा र धनी माझ बातचित नभएको भए खोलाको पुल पुग्दा प्रवेशको यात्रै प्रभालाई सताउँदो हो तर अहिलेलाई त्यसो हुन पाएन यसरी बात गर्दा गर्दै प्रभा र धनी प्रभाको माइत घर आइपुगे शिला र शान्ताले दिदी भेनालाई ठोक दिए भाक्यमानी हुनु भन्दै दिदी भेनाबाट पनि आशीर्वाद पाए उजाड र उदास भइसकेको प्रभाको घर प्रभालाई फेरि पाएर जीवन्त भइ उठ्यो शिलाले दिदी भेनालाई एक एक कप तातो दुध दिए प्रभालाई तिन दिनपछि दुध पिउन पाउँदा आनन्द लाग्यो धनीले त औँसी पूर्णिमा मात्रै दुध पाउँदो हो बिचरा दुध पिउने बित्तिकै प्रभा सोजे गोठतिर पछि प्रभा सँगसँगै सबै गोठतिर लागे मौरीहरूले रानी पछ्याए जस्तो शान्ता यो पाङ्ले दुध त दिँदैछ होला नि दुध लुकाउँछ भन्दै प्रभाले सोधी लुकाउँदैन है दिदी आजकल त साँझको झन्डै चार लिटर जति दुध पो दिन्छ त म नै शान्ताको जवाफ आउँछ तैँले दुध दुह्नु सिकिस राम्रो गरीस तेजबीरले घाँस काटिदिँदैछ तिमीहरू स्कुल जाँदैछौ प्रभाले सोधे काटी दिँदैछ नि दिदी हामी स्कुल जाँदैछौँ शान्ताले जवाफ दिए खास ताना चाहि आफैले याद गर्नु है अरकाको घरमा नपढ्नु नि अब तिमीहरूको आमा भने पनि दिदी भने पनि यी गाईहरू नै हुन् राम्रो स्याहार सुसार गर्नु आशीर्वाद पाउनेछौ प्रभाले बहिनीहरूलाई अर्थ्यो उपदेश भने गौमाताको आशीर्वादले नै सायद प्रभाको इज्जत पनि बाँच्यो प्रभालाई गाईहरूको साह्रै माया छ अहिले प्रभा गाईको थलोमै पसेर अति मायाले गाईहरूलाई सुमसुमाइरहेकी छ घरी गाय को निान में चुमन करते घरी आंग में मयाले सुमसिप्याई संचो मानर प्रभा को मयान गाय प्रभा को मया पाएगा जीब्रोले प्रभा का हाथी रहने प्रभाई छक्क पड़े हे प्रभा को गाय प्रति कोनेनौठो प्रतीत भईर प्रभा को सुमसिमाई गाई आनंदित देखा धने भित्र जलन भईर गाईको भन्दा निम्न कोटिको भाके लिएर जन्मेको धनबहादुरले प्रभाको सिउँदैलाई रंगाउने अवसर पाए तापनि यो तीन दिनको अवधिमा प्रभावबाट गाईहरूले पाए जति माया पनि पाउन नसकेको कुरो सम्झदा उसलाई असह्य हुन्छ प्रभाले गाईलाई माया गरिरहेको सहन गर्न नसक्दा अनायसै उगोटबाट बाहिर निस्किन्छ धेरै बेर ओठमा च्यापिराख्दा तितो भइसकेको खनेलाई गाइने हातको चोर औंलाले निकालेर गाईको कुणमाथि फ्याँकिदिन्छ कहिले यस्तो उटपट्याङ काम नगर्ने धनीलाई आज अचानक किन यस्तो भयो धनीले कुणमा मुखबाट खैनी निकालेर फ्याँकेको प्रभाले देखेकी थिए धनबहादुरको यस्तो व्यवहार प्रभालाई पटक्कै मन परेको थिएन तरै पनि बिहे भएको तिनै दिनमा विरोध गरिहाल्नु प्रभालाई उचित लागेन प्रभाले खैनी लागेको कुँडो दाबिलोले उघाएर बाहिर फ्याँकिदिए यो देखेर धनेलाई आफ्नो कार्यप्रति पश्चाताप भयो मैले साँच्चै नगर्ने काम गरे लक्ष्मी माताको रूपमा पूजा गरिने गाईले खाने कुँडोमा मैले खैनी फ्याँक्नु हुने थिएन प्रभा पनि रिसाई होली उस आजदेखि म यो घृणित खैनी खाने आदत नै त्यागिदिनु पर्यो भन्दै खैनी र चुनाको भट्टा फ्याँकिदियो खनी अहिले प्रभाको घर परको ढिलमा टुक्रुक्क बसेर मुर्चुङ्गा खोलालाई हेर्दै सोचिरहेछ अब भोलि त पर्सी म एकपल्ट मेलबोटे घर जानु पर्यो दस वर्ष भइसक्यो घर छोडेको आफ्नो अंश बन्दा के भइसक्यो होला म मा मरे भन्ने सम्झेर दाजुभाइले हिस्सा लगाएका होलान् अब बिहे गरिसकेपछि यो जाबो डोको नाङ्लो बुनेको पैसाले कसरी गृहस्थी थाम्नु होइन म प्रभासँग सल्लाह गरेर भोलि कि त पर्सी मेलबोटे हिँड्छु रातिको खाना खाएपछि सबै भान्साकोठामा भएको बेला धनेले भन्यो शिला सान्ता प्रभा दिदी एक दुई दिन यहाँ बस्दै गरोस् म चाहिँ मेलबोटे घर पुगेर आउन पर्यो त्यहाँ मेरो पुर्खौली सम्पत्ति जग्गा जमिनहरू छ के कसो रहेछ हेरी पनि राख्नु पर्यो चाँजो मिल्यो भने दिदीलाई पनि उतै लगेर जाउँ भन्दैछु कसो गरौँ प्रश्न सबैलाई गरिएको भए तापनि प्रभाले नै प्रश्नको जवाफ दिँदै भने ठिकै छ जानुस् न तपाईँ नफरकुन्जेल म मा माइतमाई बहिनीहरूसँगै बस्दै गर्छु भोलि बिहान सबैले खाना खाएपछि धनबहादुर प्रभालाई माइतघरमै छोडिराखेर मेलबोटेतिर लाग्यो माइत घर प्रभाले आफूले सोचेको रोजेको जस्तो जीवनसाथी नपाएर धनीसँग बाध्यतावश विहे गर्न परेकोले उसलाई हुनसम्मको पिट परेकै थियो बाहिरी मुखले जे जसो भने तापनि जोडी पारिहरू खिसी गर्दै हाँस्न थालेका थिए ठूलो भाग रोजेको थिए ठुलै भाग भेट्टाई नबुझ्नेहरू चाहिँ यसो पनि भन्न थालेका थिए आइमाईको आँखा खुच्चुकमा हुन्छ भनेको त्यही हो यसो भन्दै प्रभाको फुटेको भागेको खिल्ले उडाउन थालेका थिए कसैले चाहिँ मासु छान्दा छान्दा हड्डीमा परिन्छ भनेको यही हो भन्दै प्रभाको आँखालाई घुचुकमा देखाउन थालेका थिए प्रभाजस्तै एक सोझे केटीले यसरी गाउँघरका मानिसहरूबाट अनेकौँ अनचहा टिका टिप्पणीहरू परेको थियो त्यो प्रभाव के भएकी अघि कस्तो कस्तो राम्रा केटाहरू पाउने थिए होली तर हेर्नु नि त्यो घर न थर्को धनेसँग पो लागेकी रहेछ त्यसैले लगेनी एउटा सज्जन भनाउँदैले यति मात्र के सुनाइदिएको थियो प्रभा माइत घरमा एक्लै थिए बहिनीहरू स्कुल गएका थिए धनी मेलबोटेतिर लागेको थियो यस्तो कुरा सुनेपछि अलिकति मातिएको केटोले भन्यो कसम होला साथी प्रभा माने भने म त्यसलाई अझै भगाइदिन्थे त्यो निर्दो धनेले के पो गर्न सक्छ र अर्को साथी पनि उत्तिकै माथिएको थियो प्रभालाई उसले कसरी तितिकै लगी लगिहाल्न दिन्थ्यो र भन्यो ए त्यसो भो भन्छस् प्रभा मेरो हो भनेर तपाईँलाई थाहा छैन कसरी लान्छस् लौ हेरौ त तेरो तागत हेर्छु म भन्दै साथीको छातीमा समातेर गन्दे पानीको तुजुग देखायो एकै क्षणमा दुबै भक्का भक र भुक भुक पढ्न थाले हातापाई भइगयो दुवैले आआफ्ना शक्ति प्रदर्शन गर्दा दुवै रगताम्य भए प्रभाको घर छेउको मोल बाटो सानो रगताम्य भयो धेरै बेरसम्म अश्लील शब्दहरूको वर्षात भइरह्यो प्रभाले आफ्नो दुवै कानहरू बन्द गरेर बस्दा पनि धरै पाइन मुटो जोड जोडले धड्किनै रहयो ती मत्थु केटाहरू झगडा गर्दा गर्दै घरभित्रै पो आउने हुन् कि भन्ने डर लागिरह्यो प्रभा डरले पोतुक्क भइसकेको थिए ती भाँसाहरू आफ्नै गीजाका रगतहरूमा लट्टिएछन् क्यार एकपल्ट प्रभाक रा, प्रभाको मुटु नै हल्लाइ राखेर भुइँचालो जस्तै अदृश्य भए तापनिकै बेरसम्म मधुरो हल्ला चलिरह्यो तर भुइँचालो प्रभाको जीवनमा पटक पटक आइरह्यो सपनाका सारा महलहरू भत्किएर चकनाचुर भए प्रभाको आराध्य देवताको मन्दिरको भक्नावशेष मात्र बाँकी रह्यो यो भक्नावशेष भित्र आफै फुरिएर पनि एउटी आमाको कर्तव्य निभाउनलाई प्रभा एकपल्ट मरेर पनि फेरि जागेकी छ आफ्नो मृत प्राय शरीरलाई धनेको झोपटी भित्र लुकाउन पुगेकी छ तर यहाँ पनि प्रभालाई शान्ति छैन प्रभाइ पनि बुबाको हो यो खडेरीमा पनि सरदार बुढाको कालो कर्तूत गनाउँछ चाहे जति नै पल्ट गोबरले लोटाए तापनि जति नै पल्ट गोहोतले चोखाए तापनि सरदार बुढा र उसको छोरा प्रवेशको दुर्गन्ध मेटाउन सकिन्न यसैले यो झोपडी पनि दुर्गन्धमय लाग्छ प्रभालाई अपवित्र ठान्छे प्रभा यसैले प्रभा अन्त कतै गएर शान्तिले बाँच्न चाहन्छे गाउँका जोरी पारिका फुलिएका गर्दनहरूदेखि टाडा धेरै टाडा खेर बरु दिनको एकैछाक खाएर भए तापनि प्रभालाई एउटा शान्तिको जीवन जिउने इच्छा छ नौलो ठाउँ र नौलो परिवेश धने र प्रभा आफ्ना सामानहरू एउटा घोडामा लादेर शान्ता र रुवाउँदै मेलबोटतिर लागे घोडावालको पछि पछि धने र प्रभा हिँडिरहेका छन् प्रभाले आफूले कन्ट्रोल गरेर राखेको आँसु खरिखरी पुस्दैछ आज प्रभालाई आठ दश कदम हिँड्दा नै शरीर थाकेको अनुभव हुँदैछ भने पनि प्रभाकै सारमा पाइला चाल्दैछ घोडावाल सामानहरूसितै निकै माथि पुगिसकेको छ घरमाथिको डिलबाट शान्ता रसिलाले हेरिरहेका छन् प्रभा थुम्को थुम्कोमा बिसाउँदै हिँड्दैछ एकछिन बिसाएपछि घरिघरि आफ्ना माइत घर उभिएका आफ्ना बहिनीहरू शान्ता र शिला घरी, घरी, घरी मुर्चुङ्गा खोला अनि खोलापारी देखिने र प्रभाको सानो झोपडीमा हेरि तर यी सबैलाई प्रभा र धनीले सधैँ सधैँका निम्ति छोडेर जानै पर्छ प्रभाका आँखाहरू एकपल्ट पुनः सजल बन्छन् प्रभा यसरी आफू जन्मेको हुर्किएको टाउँ ठाउँलाई छोडेर जानुपर्दा सबैलाई नै नमिठो लाग्छ तर यसरी हिँड्ने बेलामा आँसु झारेर रुनु हुँदैन आँसु पोसे प्रभा भन्दै थनेले प्रभालाई सम्झाउने कोसिस गर्छ प्रभाले आफ्नो गौरव शरीरलाई बसेको ठाउँबाट उठाउँछ अब यो शरीरलाई एउटा नयाँ ठाउँमा नौलो परिवेश र मानिसको माझमा लगेर बिर्साउनु छ प्रभाले नौलो ठाउँमा फेरि ककसले के के भन्ने हुन् कस्ता टिप्पणीहरू गर्ने हुन् प्रभाको मुटु फेरि एउटा भुइँचालोको आशंकामा अहिलेदेखि नै हल्लिन सुरू गर्दैछ अस्पतालबाट छुट्टी बाइक दुर्घटना भएर प्रवेश अस्पतालमा बसेको पनि दुई महिना भइसक्यो निशाको निस्वार्थ सेवा अनुसार र कल्पनाको उदारताले गर्दा प्रवेशले नयाँ जीवन त पायो तर यो नयाँ जीवन पाउने क्रममा आफ्ना सारा सपनाहरूलाई तिलाञ्जली दिनु पर्यो प्रवेशको पट्टाइ लाग्दो पर्खाइले प्रभालाई पराई बनायो समाजको थपेडाबाट प्रभाले आफूलाई धेरै समयसम्म बचाउन सकिन मुटुनै मिचेर प्रभाले प्रवेशलाई बिर्सन करै लाग्यो बितेका दुई महिनाभित्र जे जस्ता घटनाहरू घटे अनि जे जस्ता समीकरणहरू बनिएन पुगे यी सबैबाट प्रवेश अनभिज्ञ छ प्रवेश त अब अलिक हिँड्न सक्ने भएपछि घर फर्कन चाहन्छ प्रवासी भेट गर्न चाहन्छ अनि प्रभालाई विवाह गर्न चाहन्छ बस यस्तै सपनाहरू सजाउँदै यस्तै आशा भरोसाको आटमा प्रवेश बाँचिरहेको छ औषधि उपचार अनि सेवा सुसारले प्रवेश अब त आफै हेर्न सक्ने पनि भइसकेको छ अब त निकै नै राम्रो भए घर जानुपर्छ यसरी कल्पनाको पैसा उडाएर अनि निशाको ढाँड सोझ्याएर म अब कति दिन बोझ बनिरहनु अब म कसैको बोझ बनिनु पाप बोक्नु मात्र हो भोलि चाहिँ म घर फर्कन पर्यो प्रभाले पनि मेरो बाटो हेरिरहेकी होली मुमाबुबाहरू मेरो चिन्ताले पहेँलिरहेका होलान् मैले यसरी सबैलाई तडपाई रहनु हुँदैन निशालाई भन्नु पर्यो कल्पनालाई पनि फोनद्वारा जनाउनु पर्यो अब दुबैले मलाई रोक्दैनन् होला बेलुकी भयो निशा ड्युटी सकेर आइपुगेँ प्रवेशको भोलि घर जाने कुरा सुनेर छक्क फर्दै भने बिरामी मान्छेलाई मैले कसरी एक्लै पठाउनु तपाईँ एक्लै जान सक्नुहुन्छ प्रवेश दाजु पहिले म कल्पना दिदीलाई फोन गरेर सोध्छु है त ल अब त म ठिक भएँ निशा कल्पना र तिम्रो सहयोगले म ठिक भए म एक्लै जान सक्छु तर कल्पनालाई एकपल्ट फोन गरेर सोधिदेऊन प्रवेशको प्रभालाई भेट्ने आतुरिले यहाँ एकपल्ट झुटो बोल्न बाध्य गरायो केही क्षणपछि निशा प्रवेशको कोठामा आएर भनी प्रवेश दाजु आफ्ना दबाईहरू टाइममा खानु अरे होसियार गर्नु रे शरीरले सकेन भने जबरजस्ती चाहिँ नगर्नु रे कल्पना दिदीले फोनमा यसै भन्नुहुँदै थियो निशाले कल्पनाको सन्देश सुनाई अस्पतालको विरक्त लाग्दो जिन्दगीबाट प्रवेश बाहिरियो निशालाई निराश बनाएर प्रवेश चढेको गाडी आँगनमा रोकियो लापता भएको मान्छे अचानक घर आइपुग्दा मुमा छक्कै परिन् मुमाको आँखाबाट आँसु छल्कियो आफ्नै प्यारो छोराको मुटुलाई भनेको छोपि छोपिदिएपछि निस्किएको यो आँसुलाई अब कस्तो आँसु भन्ने नानी आइपुगिस् हामी त चिन्ताले आधा मासु भइसकेका थियौँ यत्रो दिनसम्म त कहाँ थिइस् नानी तँलाई कम्ती खोजेका होइनौ बुबालाई दरामदिन पठाएँ छेमाकोमा त्यहाँबाट पनि तेरो टुङ्गो लागेन काठमाडौँ धरान सिलगढ़ी कहाँ कहाँ हो हो लौ हेड भित्रै जाउँ भन्दै मुमाले प्रवेशलाई घरभित्र लगिन् ड्राइभरले प्रवेशको ब्याग घरभित्र राखिदियो के खान्छ स् नानी अहिले चिया बिस्कुट खानु म एकछिन पछि खाना बनाइदिन्छु ल तेरो बुबा पनि आज बिहानै सिलगढी जानु भएको छ बेलुकी आउनुहुन्छ तेरो सुर्ताले बुबाको पनि आधाजिउ भएको छ आधा अलिकति खानुहुन्छ मुमाले संक्षिप्त रूपमै भए तापनि घरको वर्तमान हालचाल सुनाइन् मुमा म त धेरै बेरसम्म ठाडो बस्न पनि सक्दिनँ ओछ्यानमा ढल्किन्छु ल प्रवेशले आफ्नो अशक्तता यसरी व्यक्त के भयो नानी तँलाई बिरामी भइसकी क्या हो घरबाट राम्रै गएको मान्छे यो अलक्षिणी प्रभासित तेरो नाम जुडिएपछि के भयो भयो प्रभा भन्ने केटी चाहिँ माको अलक्षिणा रहेछ है मुमाले प्रभालाई नै दोस्याउनु भयो मुमा बाइक दुर्घटना भएर म यस्तो भएँ झन्डै मरेको अलिक दिन बाँच्नु लेखेको रहेछ तपाईँहरूसँग एकपल्ट भेट्नु लेखेको रहेछ नभए त ता तपाईँहरूले मेरो लास पनि भेटाउनु हुने थिएन प्रभाको यसमा केही दोष छैन मुमा बिचारी प्रभालाई त म दुर्घटनामा परेको थाहासम्म छैन भन्दै प्रवेशले प्रभाको पक्ष लियो अब कसलाई दोष दिनु त नानी प्रभासित तेरो नाम जोडिनु भन्दा अघि तराम्रै थिएस त्योसित तेरो नाम जोड्ने बित्तिकै तेरो यो हाल भयो भने त्यसकै ग्रह दोष होइन र यो महाकी अलक्षिना रहेछ पढाइमा पनि त्यसले तलाई बाधा दिए कति राम्रो पढ्दै गरेको मान्छे अचानक पढाइ छोडेर फर्किस् सबै त्यो प्रभाकै दोष होइन त प्रवेशकी मुमाले फेरि पनि गरिब र टुरी प्रभालाई दोष्याइन् प्रभालाई डस्टबिन नबनाउनुहोस् मुमा मैला कुचीलाई जति सबै प्रभावको थोप्लामा नखसाइदिनुहोस् अलिकता पापको पनि ख्याल गर्नुपर्छ मुमा गरिब टुहुरी र अल्प भएपछि सबैले हेप्ने गर्छन् तर यो घोर अन्याय हो प्रभाको कुनै कसुर छैन सबै दोषहरू मेरै छन् मनै कसुरदार छु मलाई जस्तो सजाय दिनुहुन्छ दिनुहोस् तर प्रभा निष्कलङ्क र पवित्र छे प्रवेशले भन्यो प्रवेशले प्रभालाई पैसा मागेर छेमाको घर गएको दिनदेखि आज घर फर्किँदासम्मको विस्तृत विवरण सुनाए मुमा पनि छक्कै परिन, मुमालाई पनि प्रभा कल्पना निसा र एक अनेपाली मानिसको माया लागेर आयो तर के गर्नु र प्रभाको गुन्त धनेकै आँगनमा तिरिसकेकीले मुमालाई अहिले हल्का पश्चाताप पनि भयो तर बिमारी छोरालाई यी सब सुनाउनु उचित थिएन मुमा भान्सा लागिन, लागिन् प्रवेशले आफ्नो दुख्ध शरीरलाई जोगाउँदै खुबै होसियारीका साथ ओ च्यानमा ढल्कायो गाडीको थकानले कति बेला भुसुकै निधाएछ मुमाले चिया र बिस्कुट टेबलमा राखेर बोलाउँदा पनि नबिउजिएपछि थाकेको छोरालाई सुत्न दिनुभयो चिया सेलाएर चिसो बिस्कुटहरू प्लेटमै होसिए प्रवेशलाई केही थाहा भएन ऊ त सपनाको संसारमा छ मुर्सुङ्गा खोलावारी प्रवेश खोलापारी प्रभा नानी बोकेर बसेकी खोला बढेर तरिनसक्नु डर लाग्दो प्रभा खोला तर्नु खोज्दै प्रवेश भएतिर आउनु खोज्दै थिए वारीबाट प्रवेश जोड जोडले कराउँदै थियो प्रभा खोला बढेको छ चल्ने प्रयास नगर बगाउँछ है प्रभा प्रभाले खोला पारीबाट चिच्याएर भन्दिरहेछ प्रवेश जसरी भए तापनि म यो खोला तरेर तिमी भएको ठाउँ आउँछु मैले यो नानी तिमीलाई सुम्पन्नु छ तिमी पनि खोलाको माघसम्म आऊ म पनि आउँछु मुर्चुङ्गा खोला विकराल रूप लिएर ढुङ्गा सोहोर्दै बगिरहेको थियो तर प्रभा भने जबरजस्ती खोला तर्ने कोसिस गरिरहेकी थिए प्रवेश खोलाबारीबाट भय शक्ति लगाएर चिच्च्याइरहेको थियो प्रभा तिमी किन मूर्ख भने यो खोला अहिले तर्न सकिन्न तर्न खोज्यो भने बगाएर लान्छ खोलाभित्र नपस है प्रभा नपस है भन्दै प्रभा नानी बोकेर उर्लदो खोलाभित्र पसे खोलाले प्रभा र नानी दुवैलाई भगाएर अदृश्य बनायो यो देखेर प्रवेश खुबै जोड जोडले चिच्याए प्रभा प्रभाव भनेर त्यसपछि रोड्न थाल्यो प्रवेश चिच्याएको सुनेर मुमा पनि हतार हतार भान्सा कोठा प्रवेशको कोठामा आइपुगिन् के भयो प्रवेश के भयो त त प्रभा, प्रभा भनेर चिच्याउँदै पो थिइस् त्यो पातर नै प्रभावले के टुना मुना गरिकन् नि मेरो सरालाई सन्चोले बाँच्न पनि नदिने रहेछ त्यसले त मोहनी पो लगाएकी छ कि क्या हो प्रवेशले रुदे भन्यो प्रभा र नानीलाई मुर्चुङ्गा खोलाले बगायो मुमा अब मैले प्रभा र नानीलाई कहिले पनि भेट्न सक्दैन त्यो पापी मुर्चुङ्गा खोलाले बर्बाद गर्यो प्रवेश तैँले सपना देखेको हो सपना मुमाले प्रवेशको टाउको मुसार्दै भनिन् विपनामा आफ्नै मुमा बुबाले प्रभालाई किनार लगाइसकेको कुरो के थाहा विचारा प्रवेशलाई मुमाले प्रवेशको टाउको मुसार्दै भनिन् प्रवेश तैले सपना देखेको हो सपना मुमाले सपना हो भनिदिएपछि मात्रै प्रवेश आश्वस्त भएर आँसु पुस्दै भन्यो सपना कि मैले सपनामा प्रभा र नानीलाई खोलाले बगाएर लगेको देखेको हो कति डर लाग्दो सपना मेरो बिपना कहिले यस्तो भयानक नहोस् प्रवेशले सपनालाई ठिकार्दै पल्ट थुथु थुके थु थु जस्तो गरेर सपनाको प्रतिवाद गर्यो प्रवेश लो अब खाना खानु होट भान्सा घरमै जान्छस् कि यहीँ ल्याइदिऊ मुमा गाह्रो नमानी यहीँ नै ल्याइदिनुहोस् मेरो शरीर शिथिल भएको छ म मरेर नै बाँचेको मान्छे एकैछिन ठाडो बस्न सक्दिनँ धन्यवाद परमात्मा तपाईँले मेरो छोरालाई मृत्युकै मुखबाट बचाइदिनु भयो अनि मेरो छोरालाई सहयोग गर्ने सबै सबैलाई धन्यवाद मुमाको मुखबाट यस्तो वाक्य निस्कियो छोराको यस्तो स्थितिमा प्रभाको धनीसँग बिहे भएर शनिसङ्कटा पन्सिएको कुरा सुनाउन उचित थिएन प्रवेशलाई इजम्मै कुराहरू थाहै छैन सपनामा पनि प्रवेश प्रभालाई नै देख्छ प्रवेशले प्रभालाई भुल्नै सकेको छैन मुमाले प्रवेशसँगको वार्तालापमा प्रभाको प्रकरणलाई पन्साइदिन् प्रवेशलाई पनि प्रभाको हालखबर जान्ने इच्छा प्रभासँग भेट्ने इच्छा हुँदाहुँदै पनि मुमाको अघि मन नपरेकी बुहारी प्रभाको प्रसङ्ग झिक्नु उचित लागेन यस घडी मुमा छोराले एकअर्कालाई बुझिदिए बेलुकी सरदार बुढा सिलगढ़ीको ताता भापिएर रातो अनुहार लिएर कोसिलीसहित घरभित्र पस्दा प्रवेशलाई कोठामा सुतिरहेको देखेर छक्क परे प्रभालाई धनीसँग पन्साएपछि मात्र छोरो आइपुग्यो भन्ने सोचले मनम नै अत्यन्त खुसी भए प्रवेशले बुढालाई औपचारिकताको ढोक दियो बुडाले पनि कहिले आइपुगिस बाबु भन्दै आशीर्वादको हात अघि बढाए छोराको भविष्य पोलेर सरदानीले प्रवेशका सबै कुराहरू सरदार बुढासँग साझा गरिन् सिलगढ़ीको तातो भापिएको रातो अनुहारले रातो अनुहारले रङ्ग बदलियो आफ्नै घरमा शनिसङ्कटा भेटेर विश्वाद माने दैवको लाठी सबैमाथि खोइ के गर्न खोज्दा के हुन गयो नि बुढा चिन्तामा परे औ चाहिँ सुन्यो यो केटोको जिउ चाहिँ बाइक दुर्घटनामा परेर खत्तम नै भएको रहेछ दुई महिना अस्पतालमा बसेर पनि अहिलेसम्म ठाडा बस्न सक्दैन भनेपछि यसले के गरेकाला मलाई त चिन्ता लाग्न थाल्यो यसो यसलाई त तिर लगेर उपचार गर्नु पर्ला भन्ने सोच्दैछु सरदानीले भनिन् अब बल्ल तल्ल घर आइपुगेको छ अलिक दिन यसो घरमै राखेर रा ताकत लाग्ने कुराहरू खुवाएर हेरौँ न अलिक ताकत आएपछि मात्र भेलोर लिएर जाँदा भएन बुबा अँ अब त्यसै गर्नु पर्ला त्यो प्रभा भन्ने केटी पनि महाकिल अलक्षिणी केटी रहेछ त्यसैले गर्दा त प्रवेशको यस्तो हाल भयो प्रभाको पेटमा भएको नानी पनि मूल्याहाँ रहेछ सम्म पिरो छोडाले, मकै खाने भालु चोर पाउने कालो भने जस्तो बिचारी प्रभाव र संसारै नदेखेको नानीलाई अलक्षिणा मूल्याहा साबित गरेर सरदार बुढाले अर्को पुण्य कमाए सरदानीले बुढासँग कानीखुसी गरेर भनिन् अलिक बिस्तारै प्रवेशको बुबा प्रवेशले सुन्छ प्रथम त यो घरमा प्रभाको र नानीको कुरै पनि ननिकाल्नु प्रवेशले चाल पाएको छैन प्रवेशको शारीरिक र मानसिक हालत ठिक छैन हामीले घरभित्र यस्तो कुरा गर्नु हुँदैन अघि प्रवेश एकैछिन निधाउँदा सपनामा प्रभा र नानीलाई खोलाले बगाएको सपना देखेछ प्रभा प्रभा भन्दै चिच्यार रुँदै बिउजियो मैले पो यो सपना हो सपना भनिदिएर ढुक्क भयो हो र त्यसले अहिले पनि त्यो नकचरी प्रभावलाई भुल्न सकेको छैन रहेछ हो कि सरदार बुढाले रिसाउँदै भने कसरी भुल्न सक्छ र त्यसले आफ्नो नानीको आमालाई सरदानीले आफ्नो छोराको पक्ष लिँदै भनिन् भान्सा घरमा भइरहेको कुराकानी प्रवेशलाई केही थाहा भएन प्रवेश आफ्नो दुख्दो शरीरलाई ओछ्यानसित मिलाउन खोज्दैछ शुद्ध आफूलाई कम्ती दुखोस् भनेर घरी यता फर्कन्छ घरी उता फर्किन्छ घरी सिरानी घटाउँछ घरी अग्लाएर हेर्छ तर कसै गर्दा पनि सजिलो हुँदैन प्रवेश अहिले सोच्दैछ अब यस्तो दुख्दो कामै नलाग शरीर लिएर मैले कसरी प्रभाको हात समाउने म आफै बेसहारा भएपछि मैले प्रभा र नानीलाई कसरी सार दिने म कति अभागी विचारी प्रभा कति अभागी अनि त्यो नानी अरू मैले आज देखेको त्यो डरलाग्दो सपना सपना नभएर विपना भइदिएको भए अनि मैले पनि प्रभा र नानीसँगै खोलामा बगिदिन पाएको भए हुने थियो कमसेकम हामी तिनैजना सँगै मर्नेथ्यौं तर भगवान यसरी अत्मर बनाएर मलाई बचाइ छौ तिमीले हे प्रभु यो आजको कालो अँध्यु रातलाई भोलिको सुनौलो बिहानीले पालो देवस् प्रवेश रात फरी छटपटाइरह्यो ऊ राम्ररी सुत्न सकेन कहिले बिहान हुन्छ भन्दै घरि घरि घी हेरिरह्यो बिहानी पखमा एकैछिन प्रवेश चपक्कै निधायो फेरि बिहानीको हल्लाखल्लाले उसलाई भिउजायो हिजो भन्दा आज प्रवेशलाई आफ्नो शरीर धेरै हलुका भएको अनुभव भयो मुमाले घरको पूजा गरिसकेकी थिइन् प्रवेश पनि उठेर हातमुख धोई पूजा कोठामा पस्यो धुपको दुईवटा सिङ्खा बालेर भगवानसँग मनमा शक्ति माग्यो प्रभावको आरोग्यता अनि नानीको उज्जवल भविष्य प्रवेशले सोच्यो आज म जसरी भए तापनि प्रभालाई भेट्न जानुपर्छ यतिका दिनहरूसम्म नचिठी नखबर हुँदा प्रभा कति बिच्किसकेकी होली म प्रभालाई मेरो दुर्घटनाको बारेमा सम्पूर्ण कुराहरू सुनाउनेछु दुर्घटनामा परेर दुई महिनासम्म सिलगढी मेडिकलमा बस्नु अनि हिजै मात्र सिलगढीबाट घर आइपुगेको कुरा सुनेर मेरो सत्यतालाई बुझेपछि प्रभाले आँसु चुहाउनेछ तब मेरी प्रभाले मलाई अङ्गालोमा बाँधेर मलाई माया गर्नेछे म पनि उसलाई बिछुडिएका छेनभरिको माया दिनेछु मेरो विषयमा गलत धारणाहरू राखेकोमा प्रभालाई अवश्य पश्चाताप हुनेछ त्यसपछि म भन्नेछु प्रभा आज म तिमीलाई सधैँ सधैँका निम्ति लैजान आएको हो प्रभा आज जाउँ म तिमीलाई गान्तोक लिएर जान्छु मैले लिए सिक्किममा काम पाएको छु अब हामी सँगैसँगै हुनेछौँ तिन चार महिना पछाडि हाम्रो नानीले पनि जन्म लिनेछ त्यसपछि त हाम्रो संसारमा सुखै सुख हुनेछ हेर आज म कुनै मुस्किलले हिँडेर तिमीलाई भेट्न आएँ यो जबरजस्तीको हिँडाइले मेरो सारा शरीर पिलो भएको छ खुट्टा र हातका पाखुराहरूमा स्टिलका रडहरू अपरेसन गरेर लगाइएका कुराहरू गर्नेछु तिम्रो र मेरो मिलन गराउनलाई कल्पना बिरे अनेपाली मान्छे निशा नर्स सबै सबैले गरेका निस्वार्थ सेवाहरूका कथाहरु सुनाउनेछु सबै घटनाहरू सुनेर सत्य बुझेपछि प्रभा पनि आफ्नो सानो पोको बोकेर मैले उसलाई लैजान खोजेको दिशातिर मलाई सहारा दिँदै हिँड्नेछे म पनि घरलाई पत्तो नदी गान्तोक लाग्नेछु मेरी प्रभासित बिहान खाना खाइसकेपछि प्रवेश आफ्नो कोठामा लट्ठी टेकेर कोठाबाट निस्कँदै गर्दा प्रवेशको बुबाले देखेर भन्न लागे प्रवेश तका कहाँ जान लागेको भन बिरामी मान्छे कहाँ हिँडेको प्रवेशले नडराई भन्यो बुबा म प्रभालाई भेट्न गएको प्रभाको गर्वमा मेरो सन्तान छ मैले तपाईँहरूलाई पहिला पनि यो कुरा भनिसकेको छु म प्रभालाई भेटेर सिक्किम लिएर जानेछु यसै उद्देश्यले म घर आएको हो अब तपाईँले मलाई रोक्न पाउनुहुने छैन बुबा छोराको गन्थन सुनेपछि मुवा पनि कोठामा आइन् मुमा अघि आएको देखेर सरदार बुढाले भने लौ प्रवेश कि मुमा तिमीले नै तिम्रो छोरालाई राम्ररी सम्झाउ यसलाई भनिदेऊ हामी त्यो नक्कचरी प्रभालाई भेट्न नदिने को हौ र हामी तँलाई रोक्दैनौँ भेट छोरा भेट तर धनीको कुटाइ खाएर घर नफर्कनु धनीले तेरो ढाँड भाँच्नेछ बाइक दुर्घटनाबाट बाँचे खोजेको तेरो हड्डीहरू चुरचुर भएको हेर्न चाहिँ नपरोस् प्रवेश छक्क परेर बुबालाई सोध्यो होइन के भन्नुभएको तपाईँले बुबा प्रभासँग भेट्दा प्रभालाई बिहे गरेर लैजाँदा धनीले मेरो हड्डी भाँचिदिने त प्रश्नै आएन त सरदार बुढा झोकिए धनीले पञ्चायतमा प्रभावको गर्मा भएको नानी मेरो हो भनेर स्वीकार गर्यो पञ्चायतले पनि प्रभालाई धनीको जिम्मा लगायो प्रभा र धनी लोक्ने श्वास्नी भएको आज महिना दिन बढी भइसक्यो नाथे त्यो नकचरीले ककसको गर्भ धारण गर्छे त चाहिँ प्रभाको गर्भमा भएको नानी मेरो हो भन्दै प्रभाको हात समाप्त जान लागेको छ होइन जाँ छोरा जाँ अनि प्रभाको मुखभरिको मुला र धनीको चिरुवा दाउरा खाएर फर्के प्रवेशले यस्तो अप्रत्याशित घटना सुनेपछि छक्क पर्दै भन्यो होइन बुबा यो घोर अन्याय भयो प्रभाको पक्षमा ठूलो अन्याय भयो प्रभाजस्तै एक पवित्र निर्दोष गरीब केटीमाथि छलकपट र जालजेल भयो म यो कतापि मान्नै सक्दिनँ गाउँका ठुला बडाहरू अनि त्यो धने पनि सबै पैसामा बिक्री भयो यो हुनै नसक्ने कुरा हो भन्दै प्रवेशले टेक्ने गरेको लट्ठी भुइँमा ठट्टाएर बुबाको विरुद्धमा विद्रोह बोल्यो तर के गर्नु र सबै काम तमाम भइसकेको थियो आधीहोरीको प्रचण्ड वेगले प्रवेश र सारा सपनाहरूलाई तहस नहस गरिसकेको थियो समयले प्रवेशलाई पर्खिदिएन निष्ठुरी समयले यसै गर्छ यस्तै गर्छ जैले पनि मैले ढाटेको भन्छस् भने त्यो पञ्चायतमा भाग लिने कल्याण सर थापा सर अनि हर्कध्वजबाटलाई सोध तैले प्रभाको असली रूप देखिहाल्छस् त चाहिँ प्रभाको गर्भमा भएको नानी मेरै हो मेरै हो भनेर जित गर्दै थिइस् यदि त्यो नानी तेरै भएको भए प्रभाले पञ्चायतमा तेरो नाम लिनुपर्ने होइन र त्यो गर्व धनेको रहेछ बुझिस् पञ्चायतमा धने, धने प्रभाले सत्य बकिदिएपछि पञ्चायतले अब के निर्णय लिने तँ आफै भन् त त्यति पढेको मान्छे भएर यस्तो मूर्ख कुरा गर्छस् भने म त भन्छु मानिसलाई शिक्षित बनाउनका निम्ति स्थापित गरिएका सबै प्राथमिक पाठशालादेखि लिएर विश्वविद्यालयसम्म भत्काएर बरु मकै छर्ने बारी बनाउनुपर्छ बुढाले आफ्नो वाक पटुता देखाउँदै प्रवेशलाई लट्याइदिए प्रवेश छाँगोबाट खस्यो उसको शरीर फतक्कै गलेर आयो टाउको तातियो अनुहारमा चिट पसिना देखा पर्यो रिङ्गटा लागे जस्तो भएर प्रवेश पलङमा थचक्कै बस्यो प्रवेशका आँखाबाट आँसुहरू झरिरहे झरिरहे आँसुका ढेलाहरूले आफ्नै मनसित प्रश्न गरे प्रभाले मलाई कसरी यति ठुलो धोका दिन सक्छ के भगवान म सत्य बुझ्न सकु यो पापी दुनियाको कुटिल चालहरू सम्झन सकु कालोलाई सेतो र सेतोलाई कालो साबित गर्दै गरिब र निमुखा मान्छेहरूलाई पैसा र शक्तिको बलमा पाइताला मुनि दबाउने योजनाहरू बनाउँदै कार्यान्वयन गराउनेहरूलाई समाजको का अघि नङ्ग्याउन सकु विचारी प्रभाले बाध्यतावश धनीलाई आफ्नो पतिको रूपमा स्वीकारेर आफ्नो सारा सपनाहरूलाई त्यही मुर्चुङ्गा खोलामा बगाएकी छ दुर्घटना भएर म अस्पताल बस्नु परेको कुरो बिचारीलाई थाहा पनि छैन यदि मेरो दुर्घटना नभइदिएको भए प्रभाले धनीसित विवाह गर्नुपर्ने बाध्यता थिएन हे भगवान् अब जे नहुनु थियो त्यही हुन गयो प्रभा र मलाई आफ्नो भाक्यले साथ दिएन अब प्रभाले धनीसित विवाह गरिसकेपछि मैले प्रभालाई भेटेर वास्तविकता बुझेरै पनि के लाभ र समय हातबाट चिप्लेर गइसक्यो रोगीले जिब्रो टोकिसकेपछि डाक्टरहरू आइपुगेर के लाभ र प्रवेश अब प्रभाको गर्भबाट जन्म लिने त्यो नानीको बाबु तनै भए तापनि समाज र कानुनको नजरमा त्यसको बाबु धनबहादुर छेत्री हुनेछ तैँले रोही कराई गर्दा पनि तेरो नानीलाई तैँले कहिले पनि आफ्नो बनाउन सक्ने छैनस् तेरो रगतको निशानी यो पृथ्वीबाट अब सदा सदाका निम्ति मेटिएर जानेछ नानी ठुलो भएर एक दिन नानी ठुलो भएर एक दिन जब उसले उसको वास्तविक बाबा चाहिँ धनबहादुर छेत्री नभएर प्रवेश कार्की हो भन्ने कुरा चाल पाउनेछ चा। त्यसले तँलाई ढिकार्नेछ थुक्नेछ अनि सारा कार्की परिवारलाई त्यो नानीले घृणा गर्नेछ तर प्रवेश जजसले पनि यो घृणित र पापूर्ण योजनाहरू बनाए प्रभालाई तँदेखि हटाउने प्रयास गरेका छन् उनीहरूलाई साथै यो पाप कर्ममा संलग्न भए जति सबैलाई कहिले पनि भलो र शान्ति हुने छैन जसले आज प्रभालाई एउटा पत्करमा लागेको आफ्नो रगतको सबुतलाई पानीले पखाल्ने प्रयास गरेका छन् उनीहरू नै भोलि आफ्नो बेनाम सन्तानको एक छलको दर्शन पाउनका निम्ति रगतको आँसु चुहाउन बाध्य भन्नुपर्नेछ प्रवेश अब प्रभाको प्रकरणलाई बन्द गर्नु सिवाय तेरो निम्ति अर्को विकल्प छैन हुने कुरोलाई कसैले टार्न सक्दैन जे हुनुपर्ने थियो त्यो भएरै छाड्यो अब कसैलाई दोष दिएर पनि के गर्छस् दोष तेरो भाग्यको हो दोष तेरै कर्मको अब अरू के भन्ने बस दोष जति आफ्नो शिरमा बोकेर आफ्नो भाग्यमा सन्तोष गर्दै ढोकेर बिचारे निर्दोष प्रभावका बाध्यताहरूलाई बुझिदे बुझिदे प्रवेशको मनभित्र उकोस मुकुस भएका यी कुराहरू प्रवेश आफै नै मनभित्र खेलाइरहेछ प्रभालाई भेटेर गान्तोक लगेर जाने योजनामा आगो लाग्यो मुर्चुङ्गा खोला तरेर प्रभाको गाउँ पुग्ने प्रवेशको शारीरिक शक्तिको पारो शून्यतिर झर्यो अनायै हातखुट्टाहरू गलेर आए प्रवेशले सानो ब्याक्र र लट्टी तन्काएर ओछ्यानमा फुलुक्क पल्टियो